पार पार को प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्री रत्नगर की बिहान को एगार बजे बिहान को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 सम्पर्क रत्नगर अस्पताल प्राली, रत्नगर दुई मेन रोड टाढी चोक चित वान फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जन होटल स्टार ब्याङ्केट विवाह कुनै पनि पार्टी या सरकारी गैर सरकारी संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा श्रमहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रितवन फोन नम्बर पाँच साठी नौ सय बयान दुई सय सतासी पुरानो स्वयं रूपमा निकाले ट लासभा निर्वाचनका विषयमा सहमति खोज्न उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दैछ अहिले केपीमा बस्ने बैठकमा हिज भएको छलफल आधार बनाएर सहमति खोज्ने नेताहरूले बताएका छन् संविधान सभा चुनावका लागि आवश्यक यही कानूनको टुङ्ग चुनावको मिति घोषणा गर्ने विषयमा दलहरू बीच जो सहमति भएको छ आजको बैठक अहिले केही बेरैछ राजनैतिक समितिको कार्यमा छ तिन दिनभित्र चुनावका लागि विवादित विषयमा सहमति जुटाएर आउँदो जेठ पन्ध्र गते गणतन्त्र दिवसको अवसरमा चुनावको मिति घोषणा गर्ने तयारी गरिएको छ दलहरू बीच निर्वाचनका लागि निर्वाचन आयोगले सिफारिस गरेको एक प्रतिशत मत प्राप्त गर्ने दलले निर्वाचनमा भाग लिन पाउने निर्वाचन थ्रेस सभासदको संख्या उम्मेद्वारको योग्यताका विषयमा मुख्य विवाद आजको बैठकमा निर्वाचनको तयारी संविधानसभा अध्यादेश त्रेसहोल समानुपातिक सिट सङ्ख्या दलदर्ताका लागि आवश्यक हस्ताक्षर सङ्ख्या उम्मेद्वारले बुझाउनुपर्ने सम्पत्ति विवरण लगायतको विषयमा सहमति खोज्ने तमलोपाका अध्यक्ष महन्त ठाकुरले जानकारी दिनुभयो निर्वाचनको मिति घोषणा लगायतको माग राखेर रा आन्दोलन गरिएको सद्भावना पाठले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ गैराती सरकारसँग भएको वार्तामा माग पूरा गर्ने लिखित सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम स्थगित गरेको सद्भावनाले जनाएको छ सरकारले सद्भावनाले उठाउँदै आएको माग पनि क्रमश पूरा गर्दै जाने प्रतिबद्धता जनाएको सद्भावना जना सध्यक्ष जना लक्ष्मण लाल कणले जानकारी दिनुभयो सद्भावनाले चुनाव निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर तत्काल मिति घोषणा गर्ने कौशि सम्झौता अनुसार पीड़ितै क्षतिपूर्ति पाउनुपर्ने नागरिकता वितरण निर्देशिका संशोधन गर्नुपर्ने लगायतको माग राखेर तराईका बाइस जिल्लामा आन्दोलन गरिरहेको थियो र गृहमन्त्री माधव प्रसाद घिमिरे राती भएको वार्तामा सहमति भएपछि आजबाट आन्दोलन पूर्व पश्चिम राजमार्गमा पर्ने नलप्रासीको लोका खोलाको डाइभर्सन फेरि भत्किएको छ शुक्रबारदेखि आइतबारसम्म दिउँसो डाइभर्सन बनाउने राति परेको पानीले भत्काउने क्रम चलिरहेको छ पानीको भलै डाइभर्सन भत्काउँदा यातायात अवरुद्ध भएको छ पटक पटक यातायात अवरुद्ध हुँदा सयौँ यात्रुले शास्ति पाएका छन् अहिले खोला किनारमा करिब तिन सय सवारी साधन अलपत्रमा परेका छन् असोजमा डोका खोलाको पुल भाँचिएपछि नजिकै दक्षिणपट्टिबाट डाइभर्सन बनाइएको थियो असोजदेखि जेठसम्म पाँचपटक डाइभर्सन निर्माण भएको छ तर जेठ लागेपछि निरन्तरको वर्षाको कारण निर्माणको काम एक दिन पनि टिक्न सकेको छैन प्रहरीले पोखराका विभिन्न स्थानबाट जुवा तासखेलले गरेका छब्बिसजनालाई गरे पक्राउ गरेको छ जुवाको खालबाट दुई लाख पाँच सय रुपियाँसहित उनीहरू पक्राउ परेका हुन् लेकसाइडको कोरियन थकाली रेस्टुरेन्टबाट एक लाख साठी हजारसहित छजना पोखराबाट चापापानीमा छ हजार पाँच सय रुपियाँसहित आठजना पक्राउ परेका हुन् त्यसै गरी शान्तिनगर नयाँ तथा नयाँ बजार क्षेत्रबाट चौतिस हजार रुपियाँसहित बाह्रजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ फ्रान्सको राजधानी पेरिसमा समलिङ्गी विवाहलाई मान्यता दिने कानुनको विरोधमा झण्डै डेढ लाख मानिस सडकमा उत्रिएका छन् भने झण्डै दस लाख मानिस सडकमा उत्रिएको दावी गरेका छन् ठाउँ ठाउँमा भएको झडपमा प्रहर एक भन्दा धेरैलाई गिरफ्तार गरेको छ समलिङ्गी विवाहलाई मान्यता दिने विधेयकलाई राष्ट्रपति फ्रान्स र होल्याण्डले एक हप्ता अघि प्रमाणित गर्नुभएको थियो विधेयकले समलिङ्गी जोडीले धर्मपुत्र पुत्री राख्न पाउने कानुनी बाटो समेत खुलेको छ प्रदर्शनकारीले समलिङ्गी विवाह अप्राकृतिक भएको बताएका छन् यो विधेयकको विषयमा फ्रान्समा लामो समयदेखि बस हुँदै आएको छ एक हप्ताअघि एक इतिहासकारले विधेयकको विरोधमा गोली हानेर आत्महत्या गरेका थिए विधेयक प्रमाणित गरेको भन्दै प्रदर्शनकारीको निशानामा राष्ट्रपति परेका छन् फ्रान्स र समलिङ्गी विवाहलाई मान्यता दिने संसारको चौथो देश हो जो र मुम्बई इन्डियन्सका स्टार खेलाडी सचिन तेन्दुलकरले आइपिएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् मुम्बईले उपाधि जितेसँगै उनले आफ्नो लागि यो नै अन्तिम आइपिएल भएको प्रतिक्रिया दिएका हुन् मेरो विचारमा आइपिएलबाट विदा लिने यो नै उपयुक्त समय हो एक टेलिभिजन अन्तर्वार्तामा सचिनले भने म चालिस वर्ष भइसक्यो अब यो स्वीकार गर्नैपर्छ मैले निर्णय गरिसकेँ यो नै मेरो अन्तिम सिजन हो उनले यो सिजन साह्रै रोमाञ्चक रहेको पनि बताएका छन् चोटको कारण सचिनले फाइनल खेल खेल खेल खेल्न भनिसकेनन् फाइनल खेलको तेह्र दिनअघि सनराइजर्स हैदराबादसँगको खेलमा सचिन रिटायर हद भएका थिए त्यसपछि चोट निको निको नभएकाले उनी फाइनलसम्म मैदान ओह्रन सकेनन् आइपिएलका अठत्तर खेलमा सचिनले दुई हजार तीन सय चौतिस रन बनाए जसमा एक शतक र तेह्र अर्धशतक उनको नाममा छ तेन्दुलकरले अघिल्लो वर्षको अन्तिममा एक दिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका थिए र मुम्बई इन्डियन्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तेइस रनले हराउँदै आइपिएल क्रिकेटको छैठौँ संस्करणको उपाधि जितेको छ मम्बईले दिएको एक सय उनापचास रनको लक्ष्य पछ्याको चेन्नई नौ विकेटको क्षतिमा एक सय पच्चिस रनमा समेटियो दुई पदक फाइनल पुगेको मुम्बईले पहिलोपटक उपाधि जितेको वा आइतबार राति कोलकाताको इडियन गार्डनमा पहिले ब्याटिङ गरेको मुम्बईले चेन्नईसम्म एक रनको बेजय लक्ष्य पेश गरेको थियो शानदार ब्याटिङ गर्दै म्यान अफ द म्याच मुम्बईका किरण पोर्लालले बत्तीस बलमा साठी रन जोडेका थिए सुरुवातै ब्याट्सम्यानहरू ड्यान स्मिथ आदित्य तारे रोहित शर्मा सस्तीमा गुमाएको मुम्बईका लागि अम्बा राईुले सैतिस र दिनेश कार्तिकले 31-21 र हरवर्धन सिहाले चौध रन जोडे चेन्नईका ड्यान्ड ब्राभले चार विकेट लिए जवाफी ब्याटिङ थालेको चेन्नईका माइकल हस् र सुरेश रैनाले पहिलो ओभरमा फिभिलियन फर्के कप्तान महेन्द्र सिंह धोनीले नट आउट रन बनाउँदा बोरेले विजय अठार ड्यावन ब्राभो पन्ध्र र अल्वी मोर्केल दस रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कक स्कोर बनाउन सकेनन् मुम्बईका लासित मालिङ्गाले पहिलो ओभरमा दुई विकेट लिएपछि चेन्नईको ब्याटिङ लाइन थियो का जोनसन र किरोले समान एक विकेट लिए उपाधिसँगै मुम्बईले दस करोड़ र उपविजेता श्रेणीले सात करोड पचास लाख भारतीय रूपियाँ प्राप्त गरेका छन्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 विवाह होश या कुछ या सरकारी गैर सरकारी संघ को सेमिनार तथा ठूला कन्फ्रेन्स आयोजना विभिन्न सी हजार जान समय हलर को व्यवस्था पार्टी तथा समूह काटल स्टार बैंक एक नौ सौ बयान साइट मनोरञ्जनका लागि